अस्टो टाइम टाइम को एक बजे अंशो को एक बजे मनोरंजन का लगी सुनो हजूरा सुनो हजूरा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 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार इन्टरनेट अनलाइनमा संसारभरै के साथ सुनिरहनु सा भएको दिउँसो एक बजीको स्वागत छ सरकार र मुख्य राजनीतिक दलले असन्तुष्ट दलहरूसँग वार्ताको तयारी गरेका छन् मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मी र मुख्य राजनीतिक दलका शीर्ष नेताहरूबीचको बैठकले असन्तुष्ट दलहरूलाई चुनावी प्रक्रियामा ल्याउन वार्ता गर्ने बैठकको निर्णयअनुसार उच्च स्तरीय राजनैतिक समितिका संयोजक विजय कुमार गच्छेदारले सोमबार दिउँसो नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणसँग छलफल गर्ने बताउनु भएको छ तर समय र ठाउँको भने टुङ्गो लागेको छैन चुनावी परियोजनाका लागि गठन भएको सरकारले भारतसँग सहमति गरेको र सरुवा बढुवालाई बढी प्राथमिकतामा दिएको भन्दै दलहरूले सोमबारको बैठकमा रेग्मीसँग असन्तुष्टि जनाएका थिए तर रेग्मीले पशुपति र लुम्बिनीमा अध्यागमन कार्य खोल्न आवश्यक भएकाले सरकारले नीतिगत सहमति मात्र जनाएको बताउनु भएको छ नीतिगत सहमति मात्र भएकाले यसको कार्यान्वयन तत्काल नहुने रेग्मीले बताउनु भएको गच्छेदारले जानकारी दिनुभएको छ भेटमा रेग्मीले निर्वाचन क्षेत्र निर्धारणका विषयमा पनि राजनीतिक परामर्शबाट टुङ्गुमा पुग्ने बताउनु भएको छ सोमबार बेलुकी पाँच बजे बस्ने उच्च राजनीतिक समितिको बैठकमा यस विषयमा छलफल हुने समितिका संयोजक समेत रहेका फोरम लोकतान्त्रिक अध्यक्ष गच्छेदारले जानकारी दिनुभएको छ एकीकृत नेकपा माओवादीका विभिन्न विभागको संयुक्त बैठक आज बस्दैछ पछिल्लो समय आन्तरिक विभागमा अल्चेको एकीकृत माओवादीको पिउ ब्युरो तथा राज्य समिति इन्चार्ज सहितहरूको हिजका लागि तय भएको बैठक आज बस्न लागेको हो बैठकमा आउँदो विस्तारित बैठकका एजेण्डाबारे छलफल हुनेछ हिजो पदाधिकारी बैठकमै चरम विवाद उत्पन्न भएपछि संयुक्त बैठक आजका लागि सारिएको थियो पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले पार्टीमा अध्यक्ष बाहेकका सबै पद हटाउने प्रस्ताव गरेपछि विवाद उत्पन्न भएको थियो बाबुराम भट्टराईले उपाध्यक्ष पदबाट राजीनामा दिएपछि उत्पन्न विवाद सुल्झाउने प्रयास भइरहेका बेला एकीकृत माओवादीमा अर्को विवाद थपिएको हो विवादलाई विस्तारित बैठक अघि सामान्य सहमतिका साथ मिलाएर लैसान बैठक बस्न लागेको हो बैठक पार्टी केन्द्रीय काले पेरिस डाँडामा अहिले केही बेरमा सुरु हुँदैछ आगामी मङ्सिर चार गतिका लागि तय भएको संविधानसभाको दोस्रो निर्वाचनका लागि सुरु भएको फोटोसहितको मतदाता नावली सङ्कलन कार्य आजबाट सम्पन्न हुने भएको छ आजसम्म अठार वर्ष पुग्ने नेपाली नागरिकले आगामी निर्वाचनमा मतदान गर्न पाउने अधिकारसहितको मतदाता नावली सङ्कलन कार्य आज सानमा शान्तिमा सकिन लागेको हो आज साँझ छ बजीसम्म मतदाता नावलीमा नाम दर्ता गरिने निर्वाचन जन आयोगले जनाएको छ यसभन्दा अघि देशभरिमै घुम्ती शिविर मार्फत मतदाता नामावली सङ्कलन गरेको निर्वाचन आयोगले अहिले जिल्ला निर्वाचन कार्य र प्रशासन कार्य मार्फत नामावली सङ्कलन गरिरहेको छ अस्थिर राजनीतिका कारण मतदाता नावलीमा नाम लेखाउन त्यति धेरै उत्सुक नदेखिएका नागरिकहरू सरकारले निर्वाचनको मिति तोकेपछि भने उत्साहित भएको आयोगको भनाइ छ आज अन्तिम दिन भएकाले मतदाता नामावली सङ्कलन केन्द्रहरूमा नाम दर्ता गराउने भेट लागेको छ आयोगका अनुसार हालसम्म करिब एक करोड बिस लाखभन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मध्यप्चिम का चित्र वैदेशिक रोजगारी रोजगारीमा जाने क्रममा बेपत्ता हुने महिलाको संख्या बढेको छ मानव बेचबिखन विरुद्ध कार्यरत माइती नेपाल क्षेत्री काले नेपालगंजका अनुसार आर्थिक वर्ष दुई हजार उनसत्तरी सत्तरीमा चार महिला हराएको भन्दै खोज लागि निवेदन परेको छ यसअघि आर्थिक वर्ष दुई हजार अडसठी उनसत्तरीमा र आर्थिक वर्ष दुई हजार सडसठी अठसठीमा दुई मात्र निवेदन परेको कार्यक्रम संयोजक केशव कोइरालाले जानकारी दिनुभएको छ खोज निवेदन महिलाहरू खाडी तथा भारतमा यौन तथा श्रम शोषणमा परेको हुन सक्ने अनुमान छ आफन्तले स्पष्ट ठेगाना उपलब्ध गराउन नसक्नु र खाडीमा उद्धारका लागि सहज नभएका कारण समस्या आउने गरेको खोज तलासको निवेदन परेको दुई हजार उनसत्तरी सत्तरीमा बयालिस दुई हजार अडसठी उनसत्तरीमा र दुई हजार सडसठी अडसठीमा पच्चिसजना फेला परेका थिए भारतमा माइती इण्डियाको रूपमा माइती नेपालले काम गर्न थालेपछि उद्धारमा सहज भएको संयोजक कोइरालाले जानकारी दिनुभएको छ काला जातिको हत्या गरेको आरोप लागेका जर्ज जिमरमलाई सफाई दिएपछि काला जातिका मान्छेले अमेरिकामा प्रदर्शन चर्काएका छन् उनीमाथि काला जातिका ट्रेभन मार्टिनको हत्या गरेको आरोप लागेको थियो फ्लोरिडियाको एक अदालतले शनिबार सन् दुई हजार बाह्र फेब्रुअरीमा भएको एक घटनाका आरोपी जिमर म्यानलाई सफाई दिएको थियो उता राष्ट्रपति बाराक ओमामाले ट्राभलको मृत्यु अमेरिकाकै दुःख भएको भन्दै अमेरिकी जनतालाई न्याय र कानुनमाथि भरोसा गर्न आग्रह गरेका छन् उनले प्रदर्शनकारी लाई शान्त हुन आग्रह समेत गरेका छन् उक्त घटनाक्रमपछि अमेरिकामा जातीय मुद्दा चर्किएको छ जिमरम्यान विरुद्ध लगाईको सबै आरोपबाट मुक्त गरिएपछि अमेरिकामा काला जातिका मानिसहरू आक्रोशित भएका हुन् र प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल च्याम्पियनसिपको फाइनलमा सोमबार श्रीलङ्का र मालदिप्स भेट्दैछन् काठमाडौँ रहेको राखेव कवर्ड हलमा यी दुई टोलीबीच उपाधिका लागि दिउँसो तीन बजे प्रतिस्पर्धा हुनेछ चार टोली सहभागी प्रतियोगितामा श्रीलङ्काले सम्हो चरणमा मालदिप्स र अफगानिस्तान र नेपाललाई पराजित गरेको थियो भने मालदिप्सले अफगानिस्तान र नेपाललाई पराजित गरेको हो आइतबार मालदिप्ससँग नेपाल सोझो सेटमा पराजित भएको थियो प्रतियोगितामा नेपालले अफगानिस्तानलाई पराजित गरेको थियो भने अफगानिस्तानले कुनै पनि खेल जित्न सकेको थिएन हवस् त दिउँसो एक बजी कर्पण खबर सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार